सत्ता साठ हजार दल को बैठक आज बेलुका बस्ते पच्लो राज अवस्थल छब्बीस बुधे मग पूरा ना रूम में प्रस्तुत होने संघीय गठबंधन को चेतावनी कोरियन भाषा परीक्षा को नतीजा साउंड एगार उत्तर कोरिया बैलिस्टिक को मिशल परीक्षण असफल आपू ने घोरा मानस चाह अमेरिका प्रहरी को हत्या करने व्यक्ति भनाई र एक महीना अघि फ्रान्समा शुरू भएको यूरो कप फुटबल संहारमा उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल भिन्ने प्रभावकारी सूचना फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देवार सत्ता साझेदार दलहरुको बैठक बेलुका बस्ने भएको छ पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी छ बजे बेलुवा बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रिय संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सहमति र सरकारको पहल गर्ने निर्णय गरेपछि पछिल्लो राजनीतिक अवस्थामा नयाँ बहस शुरू भएको छ एमाले संघको सहमति हुँदा बजेट पारित गरेपछि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भद्र सहमति भएको दावी माओवादी केन्द्रले गर्दै आएको छ तर एमाले भने त्यस्तो कुनै सहमति नभएको दावी गरेको छ व्यवस्थापिका संसदको शनिबारको बैठकको शून्य समयमा सांसद कृपा राम राणाले कंचनपुरमा हत्या हिंसाका घटना बढ़ेको बताएका छन् सांसद कृष्ण भक्त पोखरेलले भने सुकुमवासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड़ दिएका थिए सांसद गणेश सिंह ठगुनाले तिंकर नाका संचालन गर्न सरकारसँग माग गरेका थिए सांसद गुरूप्रसाद बुलाकोटीले धादिङ जिल्ला अस्पतालको स्तरो उन्नतिका निम्ति ध्यानाकरण गरेका थिए सांसद गौरी चौधरीले मुक्त कमैयाको पुनर्स्थापना पूर्ण रूपमा नभएको र पुनस्थापना भएकाले पनि जग्गा धनी पत्र नपाएको गुनासो गर्नुभएको थियो सांसद दिल्ली काफ्ले उमावि शिक्षालाई निशुल्क गर्न माग गरेका थिए त्यसअघि बैठकको प्रारम्भमा सभामुख समय लिएर आन्दोलनरत मधेसी दलका तर्फबाट सांसद उषा यादवले वार्ताको वातावरण बनाउने श्रेष्ठ सरकारबाट नभएको आरोप लगाउँदै संविधान पुनर्लेखनको माग गरेकी थिइन् संघीय गठबन्धनका छब्बीस बुधे माग पूरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी दिदै। उनले आजको बैठकको कार्यवाही कार गठबन्धन सम्बन्ध आठ दलले बहिष्कार गर्ने बताउनु उनको घोषणासँगै गठबन्धनमा आबद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा आगामी साउन एघार गते प्रकाशित हुने भएको छ रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सातौं भाषा परीक्षाको नतिजा साउन एघारमा प्रकाशित गर्ने तयारी भइरहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम वास्तोलाले बताउनुभयो भाषा परीक्षा गत असार चार र पाँच काठमाडौँ गतै काठमाण्डमा र पोखरामा संचालन गरिएको थियो यस वर्ष भाषाका परीक्षाका लागि साठी हजार छ सयले फारम भरेका थिए जसमा पाँच प्रतिशत परीक्षार्थी परीक्षामा सहभागी थिएनन् कुल सन्ताउन्न हजार एक सय परीक्षार्थीले ईपीएस परीक्षा दिएका छन् यस वर्ष कोरियाले एकतीस नेपालीलाई भाषा परीक्षामा पास गराउनेछ पास भएकालाई रोस्टर लिस्टमा राखेर रा लेबर कन्ट्याक्ट दिने गरेको छ यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै 63 प्रतिशत कम हो गत वर्ष आठ हजार चार सय नब्बे युवा उत्तीर्ण भएका थिए कोरियाको मानव संसाधन विकास एसआरडीले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादन मूलक क्षेत्रमा 2100 हजार एक सय र कृषि क्षेत्रमा पशुपालन क्षेत्रमा एक निर्धारण गरेको इपिएस कोरिया शाखाले जनाएको छ शुक्रबार साँझ कञ्चनपुरको भीमदत्तनगर बजारबाटै महिलाले लगाइएको सुनको सिग्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदम थापाले सुनको शिग्री लुट्ने भारतको खटीमा अठार वर्षीय अजय शर्मा र बाइस वर्षीय सलान अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको जानकारी दिएका छन् बजारको सब्जी मण्डीमा किन गरिरहेका स्थानीय एक महिलाको सुन लुछेर फरार भएका दुवै भारत तर्फ भागिरहेका बेला प्रहरीले पिछ्या गरेर नियन्त्रणमा लिएको प्रहरी, प्रहरी निरीक्षक थापाले बताउनुभयो उनीहरूको साथबाट लुटेर लगेको सिक्री र एक भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालयमा राखिएको दुवैजना नेपाल लूटपाट र चोरीका घटनामा संलग्न हुँदै आएको हुन सक्ने प्रहरी प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाइएको छ टोटी सदरमुकाम सिलगढ़ीमा खानेपानीको हाकार भएको छ दुई हप्तादेखि पानी नआउदा खानेपानीको हाहाकार भएको हो एक दिन बिराएर बिहान एक घण्टा पानी आउने तालिका भए पनि दुई हप्तादेखि धारामा पानी आउन बन्द भएपछि सदरमुकामका वासिन्दा मार्कमा परेको स्थानीय वासिन्दा झप्पट बोहराले बताउनुभयो सदरमुकाममा दुई हप्तादेखि पानीको हाहाकार भएपछि सर्वसाधारणहरूको दैनिकी नै प्रभावित भएको उहाँले बताउनु खानेपानीको मुख्य पाइप समस्या देखिएपछि पानी नियमित हुन नसकेको सिलगढ़ी नेपाली उपभोक्ता समितिका सचिव दिलीप सिंह बोहराले बताउनुभयो अब केही देश बाहिरका खबर उत्तर कोरियाले पण्डुबीबाट गरेको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएको छ दक्षिण कोरियाका अनुसार यो परीक्षण कोरियाली प्राय द्वीपको समुद्रमा गरिएको थियो उत्तर कोरियाले संयुक्त राष्ट्र संघको प्रतिबन्धका बावजुद पनि परिमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ राष्ट्रसंघको प्रस्ताव अनुसार उत्तरले कुनै पनि प्रकारको ब्यालेष्टिक मिसाइल प्रविधिको प्रयोग गर्न पाउँदैन उत्तर कोरियाको को को चुनौती सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न तयार भएका छन् केही दिन अघि मात्रै अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उन विरूद्ध लगाइएको प्रतिबन्धलाई पोङ युद्धको खुल्ला घोषणा भनेका छनृ अमेरिकाको डलासमा गोली चलाइ प्रहरीको हत्या गर्ने व्यक्तिले आफूले गोरा मानिसलाई मार्न नच गोली हानी पांच प्रहरी को हत्या करने व्यक्ति मीका जेवीयर जोनसन आपो निशा गोरा प्रहरी अधिकारी रहकर वता कार्यवाही क्रम में जोनसन गोली लगे मार्ष मर आप निशा गोरा प्रहरी अधिकारी मैं रहताई डलाश का प्रहरी प्रमुख डेविड ब्राउनले जानकारी दिया हन् कही दिन अघि प्रहरी गोली लगे काला मानस मार का जोनसन निराश भरोध विरोधमा निस्किएको रयालीको अन्तमा शुक्रबार जोनसन सहितका बन्दुकधारीले गोली चलाउँदा पाँचजना प्रहरी अधिकारी मारिएका थिए र अब अन्तमा एउटा खेल खबर एक महिना अघि फ्रान्ससम्म शुरू भएको युरोकप फूटबल संगारमा पुगेको छ उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल आइतबार राति पेरिसमा खेल्नेछन् फ्रान्स र पोर्चुगलले समूह चरण अन्तिम सोह्र क्वार्टर फाइनल तथा सेमिल फाइनल गरी अरू बाइस देशलाई पछि पार्दै उपाधि यात्राको अन्तिम प्रतिस्पर्धामा स्थान बनाएका हुन् यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने सत्ता साझेदार दलहरूको बैठक आज बेलुका बस्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने आफ्ना छब्बिस बुधे मार्क पूरा नभएकोडा रूममा प्रस्तुत हुने संघीय गठबन्धनको चेतावनी कोरिया भाषा परीक्षाको नतिजा साउन एघारमा आउने उत्तर कोरियाले गरेको ब्यालेस्टिक मिसाइल परीक्षण असफल आफूले गोरा मानिसलाई मार्न चाहेको अमेरिका प्रहरीको हत्या गर्ने व्यक्तिको भनाई र एक महिना अघि फ्रान्समा शुरू भएको युरोकप फुटबल संहारमा उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल भिन्ने